तर भएका नियम कानुनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हुने होइन र बड़ोमा आज पनि हामी विश्वका तीसभन्दा बढी भाषामा अनुवाद भइसकेको केन्स कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात् हाम्रै जुजुमानका बजार यात्रा अनुभव सुन्छौं तर त्योभन्दा अगाडि स्वतन्त्र बजारबाट हुने मूल्य निर्धारण हाम्रो लागि कसरी हितकर हुन्छ त यसैबारेमा बुद्धिमान मामा र जिज्ञासु भान्जी बीचको छलफल सुन्छौँ उफ कस्तो थाके म त यो तरकारी फलफुल नि के विधि महँगो भएको केराको के असी रुपियाँ उफ सरकारले यस्तो महँगीसँग नियन्त्रण गरिदिए पो जसले जति भाउ राखेँ नि हुने त्यसरी नै हुन्छ छ्या ल भयो पहिले पानी पिउ <laughs> <laughs> ल हेर तिमीले भने जस्तै वस्तु र सेवाको मूल्य निर्धारण गर्न बजार खुल्ला छोड्दा छोटो समयको लागि मूल्य बढ्ने सम्भावना हुन्छ तर कथा भने चाहिँ यहीँ सकिँदैन है कुन कथा यसमा पनि कथा के त अब हेर न वस्तु अनि सेवाको मूल्य स्वतन्त्र राख्ने त्यसको मूल्य छोटो समयको लागि त बढ्छ नै अब बढी मूल्य राख्न पाएपछि व्यापारीले किन पो छोड्छ र होइन र अब महँगो मूल्यमा बेच्न पाएपछि बनाउनेले सामान पनि बढी बनाउने भयो अनि त्यसले गर्दा श्रमको समय पनि घट्छ खै केही बुझेको के। के होइन है मैले त श्रमको समय कसरी घट्छ त मामा अब हेर पहिले पहिले एक छाक्का लागि झन्डै एक दिनको कमाइ खर्चाउनु पर्थ्यो बिस्तारै मान्छेको ज्याला बढ्दै गयो ज्याला बढ्दै जाँदा मानिसले थोरै समयको कामले पनि आफ्नो छाक टार्न सक्ने भए ए, ए, ए अलिअलि बुझे जस्तो भयो है एसरी बजारमा भएका सामान र सेवाभन्दा मानिसले पाउने ज्याला बढ्दै गयो ज्याला बढ्दै जानु भनेको श्रमको मूल्य बढ्नु हो ए अब हाम्रो मुलुकमा देखेन हौ आफ्ना लुगा र भाडा मार्नसम्म सघाउने मान्छे राखेका हुन्छन् नि हो मामा मेरा कति साथीको घरमा यस्तै काम सघाउने मान्छे राखेका छन् नि आफ्नै काम गर्न नि के मान्छे राखेको होला है त्यही त अब यहाँ हेर न श्रमको मूल्य यहाँ सस्तो छ तर यसरी काम सघाउने मान्छे राख्न सकेका छन् म वैदेशिक रोजगारका लागि गएका धनी देशमा त सम्पन्न मानिसहरूले पनि विभिन्न किसिमका यन्त्रको प्रयोग गरी आफ्नो काम आफै गर्छन् किनभने काम सघाउने मान्छे राख्दा श्रमको मूल्य बढी तिर्नुपर्छ mm. त्योभन्दा बजारमा उपलब्ध यन्त्र प्रयोग गर्दा सस्तो पर्न जान्छ ल अब भन त स्वतन्त्र बजारका कारण श्रमको तुलनामा अन्य सबै वस्तुको मूल्य घट्यो भन्न मिल्छ कि मिल्दैन के सोचेको भान्जी भनेको बजारमा उद्यमीहरूलाई आफै मूल्य निर्धारण गर्न दिदा सबैले ग्राहक तान्न सँगैको पसलको भन्दा रुपियाँ मोहर भए पनि कममा बेच्न चाहन्छन् हो मामा हो त्यसले गर्दा एक दुईजना भए पनि त ग्राहक बढ्छ नि होइन र हो भने हो भान्जीले कुरा बुझ्दै गयो जस्तो छ अनि सुन्नु न मामा कसरी ग्राहकले रुचाउने राम्रा गुणस्तरीय सामान अर्को पसलले भन्दा अलिकति कममा बेच्न सकिन्छ भनेर प्रतिस्पर्धा गर्ने कोसिस गर्छ हो कि होइन मूल्य आफै कम कम हुँदै जान्छु मामा जिज्ञासु पो कसको त्यही त भनेको अब यदि सरकारले सधैँ एउटै मूल्य तोकिदियो भने त बजारमा प्रतिस्पर्धा नै हुँदैन त्यही त अनि हामीले जति सस्तोमा माल सामान किन्न सकेका थियौँ त्यो पाउँदै पाउँदैनौ ल अब भन त तिमी अघि कहाँ तरकारी किन्न गएको गए थियौ त्यही माइलादाइकोमा सधैँ जस्तै क्या अब तिमी माइला दाइकोमा नै किन जान्छौ ल भन त सँगैको राधे श्यामको पसलमा भन्दा त त्यहाँ राम्रै तरकारी पाउँछ क्या मामा तरकारी नि ताजा पैसा नि अलि सस्तै अनि गइहाल्छु नि म त ल अब देख्यौ त त्यही प्रतिस्पर्धाले गर्दा तिमीलाई माइलाकोमा तरकारी सस्तो परेको हो यदि सरकारले सागको मूल्य निर्धारण गर्ने हो भने सबै ठाउँमा साग एउटै भाउ हुन्छ अब माइला काँला साइला जसकामा किने पनि एउटै भाउ हुन्छ हो कि होइन ल भन त त्यो त राम्रो हुँदै होइन नि मामा अहिले त कहिले काहीँमा भनेको भाउमा पनि अझ घटाएर ल्याउँछु म त यसमा तिमीलाई कसले सक्छ <laughs> सुन्नु न मामा ल भन भन बजारको वातावरण हेरेर खुल्ला प्रतिस्पर्धा अनुसार भाउ राख्न दिँदा नै पो फाइदा हुने रहेछ त है हो निजी बजारमा भएका सबै वस्तु अनि सेवाको मूल्य सरकारले नै तोकिदिएको भए हुन्थ्यो यसले हु। किनमेलमा सजिलो हुन्छ उपभोक्ताहरू ठगीमा पर्दैन भन्ने कुरा सधैँ सबै सन्दर्भमा सही नहुने रहेछ भन्ने कुरा बुद्धिमान मामा र जिज्ञासु भान्जीको छलफलमा हामीले सुन्यौं अब लाग्छौं केन स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात् जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ जुजमानका बजार अनुभवले हामीलाई बजार उद्यमशीलता अनि यी विषयहरूसँग जोडिएका बारे बुझ्न मदत पुर्याउने विश्वास हामीले लिएका छौं एउटा स्पटलाइटले खाली रङमञ्चको बीचमा गोलाकार प्रकाश फ्याँकिरहेको थियो अनि कार्यक्रम हेर्नउने दर्शकहरू कराइरहेका थिए एकजनाले ताल मिलाएर थपडी बजाउन सुरु गरेपछि त्यहाँ भएका सबै दर्शकले पनि ऊ थपडी था बजाउन थाले त्यो ठाउँमा अति धेरै हल्ला र कोलाहल थियो त्यसको केही बेर बेरपछि नै कालो कपाल अनि फुर्तिलो शरीर भएका एकजना मानिस उफ्रिएर रङ्गमञ्चमा उक्लियो उनले सुनौलो रङका टल्कने धातुका टुक्राहरू जडिएको सुट लगाएका थिए र असाध्यै मूर्खतापूर्ण हाँसो हाँसिरहेका थिए जुन हाँसो जुजुमानलाई त्यति राम्रो लागि रहेको थिएन ती व्यक्तिले रङ्गमञ्चमा बिरालो उफ्रिए झै कहिले एता, कहिले उता गर्दै उत्तेजित दर्शकहरूलाई अभिवादन गर्न थाले स्वागतम स्वागतम स्वागतम म शोम्यान फिल हुँ आज म हाम्रो कार्यक्रममा यहारु जस्ता राम्रा दर्शक पाउँदा ज्यादै उत्साहित भएको छु यहाँहरूलाई अब हामी कार्यक्रम देखाउन गइरहेका छौँ अब यसपछि एकजना वक्ता तपाईँहरू आउँदै हुनुहुन्छ अनुमान गर्नुहोस् त वहाँ को हुनुहोला रङ्गमञ्चमा चारैतिर आधा शरीर मात्रै ढाकेका महिलाहरू उभिएका थिए उनीहरूले जोडले हात हलाउन हा थाले र सारा दर्शकहरूले गर्जनसहित ताली बजाउँदै प्रशंसा गर्न थाले धन्यवाद धन्यवाद तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ सर्वप्रथम तपाईँहरूका लागि म धेरै धेरै विशेष मनोरञ्जनात्मक कार्यक्रम पस्कन गइरहेको छु हामीसँग अरू कोही होइन एस टापुको चुनाव आयोगका अध्यक्ष हुनुहुन्छ र उहाँले हामीले सुन्दै आएका क्रान्तिकारी नयाँ चुनावी प्रक्रिया सम्बन्धी विचार राख्दै हुनुहुन्छ यति भन्दै ती व्यक्ति पछाडि फर्के र आफ्नो हात हल्लाउँदै कराउन थाले कृपया डा जुलियालाई जोरदार स्वागत गरौं त्यो रङ्गमञ्चमा सघाउने व्यक्तिहरू र दर्शकहरूले फेरि उत्तेजित हुँदै सिडी बजाउँदै थप्पडी मार्न थाले सोम्यान फिलले डाक्टर जुलियासँग हात मिलाए र सबैलाई शान्त हुन संकेत गर्दै भन्न थाले डर जुलिया यहाँलाई स्वागत छ धन्यवाद फिल डाक्टर जुलियाले भनिन् डाले एउटा बाक्लो चस्मा र कडाखरानी रङको सुट लगाएकी थिइन् उनको चौडा अनुहारमा शान्त भाव देखिन्थ्यो उनले भनिन् म यो उत्साहलाई पाँच भन्छु ए तपाईँले त मेरो मनको कुरा नै गर्नुभयो ती आयोजक व्यक्तिले भने त्यसपछि रंगमञ्चका सहयोगीहरूले बत्ती दर्शकतिर देखाए यतिकैमा सबैजना हल्का हाँस्न थाले यो पाँच दशमलव तीन भनेको के हो आयोजक फिल्डले सोधे म भन्छु म भन्छु डाक्टर जुलियाले भनिन् मसँग एउटा यन्त्र छ जसको नाम प्रशंसा नाप्ने यन्त्र हो यो यन्त्र म सधैँ बोक्दै हिँड्छु यसले मलाई मानिसहरू कति उत्साहित छन् भन्ने कुरा जान्न मदत पुर्याउँछ ओहो यो त विश्वासै गर्न नसकिने कुरा हो होइन त दर्शकहरू फिलले दर्शकहरूतिर प्रश्न तिर्स्याए केही बेरपछि हल्ला शान्त भयो त्यसपछि डाक्टर जुलियाले भनिन् यहाँ दुई दशमलव छ प्रतिशत उत्साह रहेको पाइयो ओहो यो त अचम्मको कुरा भयो आयोजक फिलले भने तपाईँ सायद यो प्रशंसा नाप्ने यन्त्र आउने चुनावका लागि प्रयोग गर्दै हुनुहुन्छ हो ठिक भन्नुभयो फिल हामीले यो टापुको निर्वाचन आयोगमा के निर्णय गरेका छौं भने केवल भोटको गणना गरेर मात्रै पुग्दैन भोटको सङ्ख्याले मात्रै नैतिकता शक्ति जाँगर धन अनि अधिकारको निर्णय गर्नै सक्दैन त्यसैले हामीले के अनुभव गर्यौं भने त्यसमा उत्साहलाई पनि जोड्नुपर्छ डा जुलियाले यति भनिरहखेरि दर्शकहरूले पनि ताली बजाएर उनको हौसला बढ़ाइरहेका थिए यहाँको उत्साह चार तीन प्रतिशत पुग्यो डाक्टर जुलियाले बिस्तारै भनिन् तपाईले यो कसरी थापाउनु पाउनुभयो डाक्टर? कसरी थापाउने पाउने यो यन्त्रबाट उनले बाक्लो आँखी बहु चस्मा भन्दा अलिकति माथि उचाले र कठोर अनुहारमा पहिलो पटक बिस्तारै मुस्कान फैलाउँदै डाक्टर जुलियाले भनिन् यो प्रशंसा नाप्ने यन्त्र सहरका सबै मतदान केन्द्रहरूमा प्रयोग गरिनेछ भोट हाल्नुभन्दा पहिले मतदाताहरू मत खसाल्ने बुथ अगाडि उभिनुपर्छ र जब आफूले छान्ने उम्मेद्वारको नामहरू आउँछ तब समर्थकले ताली बजाउनुपर्छ यसरी आफूले चाहेको उम्मेद्वार छान्न सकिन्छ अनि यसबारेमा मतदाता कार्यक्रममा सहभागी हुने उम्मेद्वारहरूको प्रतिक्रिया कस्तो छ त फिलले सोधे ए उनीहरूलाई त निकै मन परेको छ यो यन्त्र डापले भनिन् अनि यस्तो लाग्छ मलाई कि अहिलेको बदलिँदो परिस्थिति अनुसार नै उहाँहरूले आफ्ना सहयोगीहरू तयार पारिसकेका छन् फेरि एकपटक तालीको गडगडाहाटले गर हल भरियो फिलले भने हस्त डाक्टरसाहब तप आज हम बीच में आईदीभिया में धरें धन्यवाद भोलि को हम दिन को झलक आज नई देखाने प्रयास करूँ फेरी एक पटक धन्यवाद फेफेरी हमीर साथ दिनु होला भनने आशा लिया भद्र महिला तथा सज्जनवृंद डक्टर जुलिया का लगी ताली बजाऊ जसै यो थप्पडी मार्ने क्रम रोकियो त्यो कार्यक्रम सञ्चालनकर्ताले आफ्नो हात रङ्गमञ्चको पछिल्लो भागतिर बढाएर भन्न थाले लौ अब तपाईँहरूले लामो समयदेखि पर्खिरहनु भएको पल आएको छ आफ्नो चुनाव प्रचार प्रसारको लहरमा एकदम व्यस्त उम्मेद्वार श्रीमान जो क्यान्डी हामी हुनुहुन्छ उहाँबाट केही सुनौ जो क्यान्डीले एकदमै एक खेलाडी जस्तो भएर आफ्ना दुबै हात फैलाएर माथि चढे र विस्तारै लच्कँदै चम्कँदै अनि मुस्कुराउँदै अगाडि बढे ती उम्मेद्वारले एकदम कालो र सेतो चारखाने सुट लगाएको थियो जुजुमानले सोचे कि स्पटलाइटमा उनको कपाल का सबभन्दा कालो र दाँत सबभन्दा सेतो देखिन्छ होला धेरै धन्यवाद फिल तपाईँहरूसँग रहनु तपाईँहरूसँग बस्न पाउनु मेरो लागि ठुलो सौभाग्य हो अब जो हामीलाई भनिदिनुहोस् यसपालिको चुनावका लागि तपाई कसरी तयारी गर्दै हुनुहुन्छ सिधै भन्ने हो भने फिल मलाई तपाई र तपाईँको प्रदर्शन अति नै मनपर्छ तपाईले देख्नु भएको छ हालका वर्षहरूमा महँगो राजनैतिक अभ्यास भइरहेको छ हामी कहाँ त्यसैले मैले यसबारेमा केही गर्नै पर्छ भन्ने ठानेको छु त्यही कारणले मैले एउटा सामान्य जातिगत पार्टी बनाएको छु जातिगत पार्टी कस्तो हो यो जातिगत पार्टी भनेको तपाईँले त आफ्नो नाम पनि बदलिसक्नुभयो होइन त निश्चय नै फिल यो सत्य हो कि म मेरो वास्तविक नाम त्यागेर अहिले जो क्यान्डीका रूपले परिचित छु आफ्नो अनि आफ्नो जस्तै अरू जातिको उत्थानका लागि आफ्नो ज्वरो समेट्नुपर्छ यो मेरो विश्वास हो त्यसो भए अब तपाईँ के गर्नुहुन्छ त अब यो हाम्रो सामान्य जातिको पार्टीले चाँडै नै हाम्रा स्थानीय क्षेत्रहरूका लागि प्याम्प्लेट पोस्टर र ब्यानरहरू तयार गर्दैछ हाम्रो योजना भनेको अहिलेको प्रचार प्रसारको बजेट पचास ले कटौती गर्ने नै रहेको छ जोले जोसिँदै भने शोम्यान सोम्यान 20 बीचमै कुरा काट्दै भने अनि यसका लागि तपाईँहरू के गर्दै हुनुहुन्छ त जोले आफ्नो कोटको खल्तीभित्र हात हाले र त्यहाँबाट एउटा कागजको मुठो निकाले यही हो हाम्रो श्वेतपत्र अर्थात् अपराधबारेको श्वेतपत्र र यो अर्को चाहिँ गरीबी सम्बन्धी श्वेतपत्र तर जो यी त सेता कागज मात्रै हुन् यसमा त केही पनि लेखिएको छैन फिलले शंकास्पद रूपले हेर्दै भने हुन हेर पनि ती श्वेतपत्रहरू साँच्चै नै श्वेत थिए सेता थिए खाली थिए यसको सुन्दरता भनेको नै यही त हो नि फिल देख्नु भएन तपाईँले हामीले किन हरेकलाई हरेक, हरेक चिजको आश्वासन दिइराख्ने ती मतदाताहरूलाई नै श्वेतपत्र आफै भर्न किन नदिने प्रतिज्ञाहरू र कार्यक्रमहरू पहिले जस्तै हुने त हो हु नि हामीले त यसरी छपाई खर्चको पनि बचत गरेका छौँ ओहो, हो कति चतुर विचार अरू उम्मेद्वारहरूले अभियान खर्च घटाउने भन्छन् तर साँच्चै नै तपाईँले त यस सम्बन्धमा केही गरेरै देखाउनु भएको छ दर्शकले तालीको गडगडाहटले जो क्यान्डीको समर्थन गरे जो तपाईँलाई धेरै धेरै धन्यवाद छ महिला तथा सज्जन जो क्यान्डीले बुद्धिपूर्वक सञ्चालन गरेको चुनावी अभियानको लहरलाई हामीले ताली बजाएर साथ दिउँ काम नगर जो कैंडी का लागी हामी संगो भाई को उच्छा हा, पुगोस। दर्शक फुटलास्तुमान को स्वतंत्र बजार यात्रा अनुभव आज बिहारो टापू में जुजुमान को, को कार्यक्रम का पहले का अंकलू डब्लूकै अघि बढौँमा हेर्न सक्नुहुन्छ